नेपालद्वारा तयार पारिएको कार्यक्रम मनो जिज्ञासा तपाईँ अहिले हामीलाई विश्वको विभिन्न ठाउँमा उज्यालोको मोबाइल एप अथवा उज्यालो नाइन्टी नेटवर्कबाट सुनिराख्नु भएको छ हामी, हामी आप, हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले हाम्रो संस्था साइक विज्ञान नेटवर्क नेपालको वार्षिक उत्सवको अवसरमा के के कामहरू गऱ्यौँ र साइक विज्ञान टिमको बारेमा चर्चा गर्यौँ आज भनी हाम्रो नियमित कार्यक्रममा तपाईँलाई स्वागत छ तपाईँसँग कुनै मनोजिज्ञासा छन् वा मनोविज्ञान सम्बन्धी कुनै पनि विषयमा जान्न चाहनुहुन्छ चा भने हामीलाई सिधै एसएमएस वा इमेल गर्न सक्नुहुन्छ हामीलाई एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे वा इमेल ठगाना यी विषयमा धेरै भन्दा धेरै जानकारी दिनु हो हामी मानसिक स्वास्थ्यलाई अरू शारीरिक स्वास्थ्य र यसको बारेमा खुलेर बोल्न जरुरी छ भन्छौँ अनि कृपा हामी हाम्रो हामीलाई के विश्वास छ भने रिसर्च वा अध्ययन खोज्न एउटा महत्त्वपूर्ण बाटो हो जसले मानसिक स्वास्थ्य र मनोविज्ञानको विषयमा नयाँ आयाम थपिदिन्छ रिसर्च रिसर्च भनेको चाहिँ पहिले गरेको कामहरू चाहिँ फेरि चाहिँ खोज्ने हो अब त्यसमा चाहिँ रिसर्चको फाइदाहरू के हुन् भनेदेखि नयाँ कुराहरू पत्ता लगाउन सकिन्छ पहिले नै गरिसकेका रिसर्चहरूले चाहिँ हामीलाई चाहिँ फर्दर गर्न सजिलो हुन्छ यसले ग्यापहरू पनि मेन्टेन गर्ने गर्दछ अनि अर्को भनेको चाहिँ यसले चाहिँ गर्दाखेरि त्यो रिसर्चमा कुन चाहिँ कमजोरी कुन स्ट्रेन्थ कुन विकनेस हो भन्ने कुरा थाहा हुन्छ हामीलाई अनि जसले गर्दाखेरि चाहिँ पछि गएर त्यो विकनेस चाहिँ नदोर्याउने र त्यो स्ट्रेन्थलाई चाहिँ अगाडि बढाउन सकिन्छ भनेदेखि चा, अर्को चाहिँ अहिले चाहिँ देशमा कुन कुन ठाउँमा कुन कुन क्षेत्रलाई साइकोलोजीमा पनि कुन कुन थेरापीहरू कहाँ युज गर्ने भनेर नयाँ नयाँ थेरापीहरू निस्केका छन् पहिला पहिला त दस बाह्र मात्रै थेरापी थियो अनि अलिदेखि मोर देन थ्री हन्ड्रेड थेरापीहरू युज गरेका छन् अनि त्यसमा पनि थेरा साइकोथेरापिस्टले कुन थेरापी कहाँ युज गर्ने यसको फाइदाहरू के के हो भन्ने कुराहरू पनि पत्ता लगाउनु भइरहेको रहेछ त्यसैले आजको कार्यक्रमको पहिलो खण्डमा हामी भर्खरै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन जसलाई सिक्स डब्लुडब्ल्युए इन्टरनेसनल कन्फरेन्स अन ग्लोबल पिस एन्ड इमोसनल इन्टेलिजेन्स फर एजुकेसन कल्चरल डाइभर्सिटी हार्मोनी एन्ड बिहेभियर म्यानेजमेन्ट नाम दिएको थियो यसका बारेमा चर्चा गर्छौँ र कार्यक्रममा प्रस्तुत भएका अध्ययन पनि समावेश गर्छौ र दोस्रो खण्डमा वायु प्रदूषण र मानसिक स्वास्थ्यको विषयमा चर्चा गर्छौँ कार्यक्रमको अन्तिम खण्डमा चाहिँ हाम्रो नियमित साइक विज्ञान टिप पनि छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ कृपा श्रावण आठ गते बाग बजार स्थित हार्दिक होटलमा सम्पन्न भएको रिसर्च सम्मेलनको बारेमा चर्चा गरिदेऊ न र कस्ता अध्ययनहरू समावेश थिए त्यस्ता अध्ययनबाट के सिकाइ भयो तिनका बारेमा पनि हो नि सुजन सम्मेलनमा आफै भाग लिइरहँदा मैले नेपालमा मात्र होइन विश्वमा भएका विभिन्न अध्ययन र खोजको बारेमा जान्ने मौका पाएँ तिनको बारेमा चर्चा गर्नु यो सम्मेलनका आयोजकसँग सम्मेलनको बारेमा र यसका उद्देश्यको बारेमा कुरा गरेका थियौँ पहिले उहाँसँगको कुराकानी सुनौ त है यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा थ्याङ्कयू बहिनी हाम्रो साथीहरूलाई यहाँको छोटो परिचय दिनुहोस् न म चाहिँ तपाईँको मेरो नाम डिया बस्नेलो हो म आबद्ध भएको भन्नाले यो जुन हामीले पहिला सेवा हामीले सेवा भनेर पहिला खोलेको थियौँ यसो लाइफ इज आउट एङ्कर तपाईँको हामीले सोसाइटी फर लाइफ इज आवर नामबाट हामीले यसलाई स्थापना गरेका थियौँ दुई हजार सातमा र पछि गएर यसलाई कसरी ब्रोडर गरेर लाने भन्ने विषयमा चाहिँ हामीले नाम पछि परिवर्तन गऱ्यौँ सन् दुई हजार सातमा तपाईँ वर्ल्ड विदाउट एङ्गर नाम परिवर्तन गऱ्यौँ जसले गर्दाखेरि हामीले चाहिँ देश विदेश सबैलाई चाहिँ समेटेर लानु सक्ने भएको कारणले गर्दाखेरि यसो नाम चाहिँ परिवर्तन गर्नु परेको थियो हजुर सर आज अन्तर्राष्ट्रिय सम्मेलन भइरहेछ हामीले धेरै मान्छेहरू देखेका छौँ कार्यक्रम तल पनि गइरहेको छ यो चाहिँ कस्तो खाले कार्यक्रम हो यसको अलिकति हामीलाई जानकारी दिनुहोस् तपाईँको हामीले चाहिँ यो कार्यक्रम चाहिँ त्यो तपाईँको चाहिँ ग्लोबल पिस होइन थ्रु ग्लोबल ग्लोबल पिस चाहिँ कसरी आउँछ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ मेन थेम चाहिँ तपाईँको ग्लो हाम्रो चाहिँ इमोसनल लिट्रेसीबाट चाहिँ इमोसनल लिट्रेसीको एक्टिभिटीहरू प्रोग्रामहरू हामीले गर्न सक्यो गर्न सक्यो भने चाहिँ हामीले चाहिँ तपाईँको छ नि पिस चाहिँ क्रिएट गर्न सकिन्छ भनेर चाहिँ त्यो उद्देश्य राखेर चाहिँ हामीले यो यो अन्तर्राष्ट्रिय सम्मेलन हामीले आयोजना गरेको हो र जसमा तपाईँको विभिन्न खालको जस्तै पिस साइकोलोजी भयो तपाईँको जस्तै आएर तपाईँको पोजिटिभ साइकोलोजी तपाईँको त्यस्तै आएर तपाईँको साइको होइन साइक्लोसोसियल सम्बन्धीका पेपरहरू भयो तपाईँको मेन्टल हेल्थ सम्बन्धी भयो यो सबभन्दा विभिन्न किसिमका पेपरहरू समेटेर चाहिँ हामीले चाहिँ यसलाई चढरको रूपमा चाहिँ लानको लागि हामीले यो चाहिँ तपाईँ यो आज अन्तर्राष्ट्रिय सम्मेलन हामी गरिरहेका छौँ हजुर सर हामी यहाँले भनिहाल्नुभयो धेरै रिसर्च पेपरहरू चाहिँ समावेश भएका थिए ती रिसर्च पेपर चाहिँ कसरी छान्नुभयो हामीले यो तपाईँ रिसर्च पेपर हाम झन्डै तपाईँ पचास साठीवटा चाहिँ पेपरहरू विभिन्न मुलुकबाट आएका थिए होइन कति मान्छेहरू अब उहाँहरू पार्टी आफ्नो व्यक्तिगत कारणले गर्दाखेरि आउन सक्नु भएन त्यसै भएर आज हामीसँग चाहिँ एकतिसवटा पेपर हामीलाई आज तपाईँको हामीले यसमा चाहिँ प्रस्तुति भइरहेको छ तल तपाईँको यहाँ देखिरहनु भएको छ होइन जस्तो तपाईँको चाहिँ जस्तै अब जस्तै मेक्सिको भयो तपाईँको जस्तै अमेरिका भयो तपाईँ इन्डिया श्रीलङ्का तपाईँको त्यस्तै आएर जापान नेपाल तपाईँको तपाईँको झन्डै आठ राष्ट्रका मुलुकका मुलुकका तपाईँको प्रोफेसरहरूले चाहिँ आज यो पेपरहरू चाहिँ प्रेजेन्टेसन गरिरहनु भएको छ हजुर अब भविष्यमा कसैलाई यो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो पेपर प्रेजेन्ट गर्न चाहनुहुन्छ भने उहाँहरूले के गर्नुपर्छ भन्ने सल्लाह दिन चाहनुहुन्छ उहाँले चाहिँ अब तपाईँको जस्तै यो पेपर आवाज जति पनि आज आइरहेको छ होइन जस्तै अहिले तपाईँको जस्तै विभिन्न ठाउँमा अहिले जुन तपाईँको यो जुन तपाईँको अहिले यो शान्ति भड्किरहेको छ होइन त्यो त्यसलाई पनि तपाईँ समेट्ने खालको चाहिँ विभिन्न खालको होइन तपाईँको इमोसनल इन्टेलिजेन्स तपाईँको सम्बन्धी पेपरहरू तपाईँको कन्फ्लिक्ट म्यानेजमेन्ट सम्बन्धी तपाईँको यी पेपरहरूलाई चाहिँ समेट्न सके तपाईँको अझै पनि राम्रो हुने थियो होला तपाईँको जसले गर्दाखेरि पिसमा चाहिँ पिसमा चाहिँ यसले कन्ट्रिब्युसन गर्छ भन्ने जस्तो लाग्छ उहाँहरूले पनि त्यस्तै सजेसन गरिरहनु भएको छ र आजको पेपरहरूमा पनि तपाईँको चाहिँ जस्तै अब एजुकेसनमा चाहिँ अहिले यो जसले यो जुन यो यो यो चिजलाई चाहिँ जुन इमोसनल इन्टेलिजेन्स नट ओन्ली इन द साइकोलोजिकल फिल्ड होइन र तपाईँको विभिन्न फ्याकल्टीमा चाहिँ तपाईँलाई यसलाई लिङ्केज गर्नु पऱ्यो अहिले चाहिँ अहिले वास्तवमा हेर्दाखेरि तपाईँले आफैले तपाईँ देखिरहनु भएको छ वर्ल्डमा के छ तपाईँको भने तपाईँको इमोसनल जुन इन्टोलेक्चुअल एजुकेसनलाई मात्रै बढी प्रोत्साहन दिइरहेको छ तपाईँको यो इमोसनल सरी इमोसनल इन्टोलेक्चुअललाई मात्रै दिएर तपाईँ इमोसनल छ नि एजुकेसनलाई पनि बढी प्रायोरिटी दिनु पऱ्यो जसले गर्दाखेरि तपाईँको छ नि यसले चाहिँ तपाईँको भोलि गएर छ नि तपाईँको नयाँ पिँढीहरूमा चाहिँ राम्रो म्यासेज दिएर तपाईँको होइन यसले मान्छेको डिसिप्लिन मान्छेको क्यारेक्टरमा चाहिँ यसले चाहिँ कसरी चाहिँ मान्छेहरू चाहिँ हाउ टु बिहेभ तपाईँ कसरी काम हुने तपाईँको होइन हो यसले चाहिँ तपाईँ त तपाईँ यसले सहयोग गर्छ तपाईँको जस्तै अहिले हाम्रो अहिले जुन विभिन्न स्कुलहरूमा अहिले हामीले कार्यक्रमहरू गरिरहेका छौँ होइन इमोसनल हामीले चाहिँ तपाईँ लाइफ विदआउट एङ्गल इमोसनल लिटरेसी ट्रेनिङ प्रोग्राम भनेर हामी गरिरहेका छौँ हो <laughs> त्यसले तपाईँको हाम्रो अहिले क्लास एटको बच्चाहरूलाई दिइरहेको छ झन्डै हामीले झन् तपाईँको एन्युली हामीले अहिले तपाईँको झन् तिन सय हामीले प्रडक्ट गर्छौँ विभिन्न स्कुलहरूमा होइन जसले गर्दाखेरि चाहिँ हामीले त्यहाँ प्रिन्सिपलहरूसँग बच्चाहरूसँग पनि इन्ट्रेक्सन गर्दाखेरि उहाँहरूमा चाहिँ केही चेन्ज आएको देखियो तपाईँको होइन हो त्यसले गर्दाखेरि जुन हामीले पहिला पढ्थ्यौँ नि नैतिक शिक्षा भने अहिले मोरल साइन्स भन्छ तपाईँको यो मोरल साइन्स भन्दा नि यो बढी इफेक्टिभ छ तपाईँको किनभने यसले तपाईँ त चाहिँ यो साइकल तपाईँको यसले ब्रेन र हार्टलाई नै तपाईँको छ नि ब्रेनमा हार्टलाई यसले टच गरेर तपाईँको त्यहाँबाट चाहिँ यसले चाहिँ इम्प्रुभ गराएर तपाईँको बच्चाहरूमा छ नि यसलाई छेडेक नभइकन तपाईँको लामो समयसम्म तपाईँको यसरी चाहिँ चेन्ज आएको हामी देखिरहेछौँ हजुर सर यहाँ तल धेरै पे चाहिँ प्रेजेन्ट भइरहेका छन् यस्तो मनोवैज्ञानिक अथवा मानवीय संवेदनामा आधारित अध्ययनहरू कतिको जरुरी छ नेपालको कन्टेक्समा भन्नुहुन्छ यहाँ तपाईँको नेपालको कन्टेक्स्टमा भन्नुहुन्छ ने झन् एकदमै यो झन् डेभलपिङ कन्ट्रीमा त एकदमै बढी आवश्यक छ तपाईँको जहाँ बढी तपाईँको छ नि भोक भोक हुन्छ जहाँ तपाईँको निद्रा हुँदैन हो होइन जहाँ तपाईँको कन्फ्लिक्ट भइरहेछ तपाईँको हाम्रो हेर्नुहोस् अब तपाईँ विदेशमा बरु म त म त चाहिँ विदेशमा तपाईँको बरुतिर आवश्यक छैन यो यो खालको तपाईँको ट्रेनिङ यो यो खालको तपाईँको जुन एक्टिभिटी हाम्रो नेपाललाई नितान्त आवश्यक छ किनभने हामीले थोरै स्रोत र साधनले धेरै अप्टिम हो नि हामीलाई फाइदा लिनुपर्ने देखिरहेको छ जस्तै विदेशहरूमा भन्नुहुन्छ भने तपाईँको उहाँहरूको एकदमै हरेक कुराहरू एडभान्स छ उहाँहरूलाई बटर एन्ड ब्रेडको प्रब्लम छैन जहाँ बढी ब्रेड बटर एन्ड ब्रेडको प्रब्लम हुन्छ त्यहाँ नै बढी आवश्यकता मैले देखिरहेको छु किनभने तपाईँको छ नि कति कुरा आफूलाई सेल्फ कन्ट्रोल गरेर तपाईँको छ नि आफूलाई आत्मसन्तुष्टि लिन सक्नुपर्छ होइन हो त्यो कुरा चाहिँ हाम्रो इमोसनल लिटरेसीले त्यो कुरा सिकाउ तपाईँको सिकाउँछ हजुर सर यहाँले विभिन्न हाम्रो डिग्नेटरी जो आज आउनुभएको छ उहाँहरूसँग प्र प्रतिक्रिया लिँदा चाहिँ उहाँहरूले नेपालको यो साइकोलोजिकल कामहरूलाई चाहिँ कसरी हेर्नु हुँदो रहेछ के पाउनु भएन होइन उहाँहरू जस्तै अब एकजना हाम्रो जस्तै अब आर्ट्रेजो आर्ट्रेजो हुनुहुन्छ उहाँ चाहिँ डक्टर आर्ट्रेज उहाँले भन्दाखेरि चाहिँ नेपालमा चाहिँ एकदम राम्रो लाग्यो उहाँले जुन रिसर्च गराउनु छ यो पेपरहरू एकदमै एकदमै प्र्याक्टिकल लाग्यो र अहिलेको जुन स अहिलेसम्म सन्दर्भलाई सन्दर्भहरूलाई चाहिँ उहाँले चाहिँ एकदम समेटेर बनाउनु भएको रहेछ भन्ने कुरा उहाँले चाहिँ एकदमै एप्रिसिएट गर्नुभयो जस्तै अब अरू आर्ट आर्ट ब्लुम भयो तपाईँ करिनाहरू भयो तपाईँ इन्डियन हाम्रो इन्डियाबाट आउनुभएको पाहुनाहरू भयो जस्तै रोसन दहिया उहाँले पनि एकदमै राम्रो सुरुवात गर्नुभएको रहेछ इन् नेपालमा र त्यहाँदेखि डब्लुडब्लुएले गरेको जुन कामलाई चाहिँ उहाँहरूले पनि एउटा आफ्नो पेपरहरू चाहिँ तपाईँ रिसर्च गरेर होइन उहाँले चाहिँ यसलाई चाहिँ एउटा सहयोग गरिरहनु भएको रहेछ त्यस गर्दाखेरि जस्तै अहिले बुद्धिज्म सम्बन्धी पनि तपाईँको पेपरहरू आइरहेछ हाम्रो हामीले यो यो प्रोग्रामको माध्यमबाट शान्ति स्थापना गर्न सकिन्छ भने उहाँले त्यस्तो खालको पेपरहरू प्रस्तुति गरिदिनु भयो त्यस कारणले गर्दाखेरि चाहिँ एज अ होल तपाईँको चाहिँ वास्तवमा डब्लुडब्लुएको चाहिँ मेन उसको उद्देश्य भनेको चाहिँ तपाईँको कसरी हुन्छ शान्ति तपाईँको लिएर आउने हो तपाईँको मेन चाहिँ हाम्रो चाहिँ तपाईँको इमोसनल लिट्रेसीको माध्यमबाट तपाईँको मतलब विभिन्न तपाईँको म्याथोलोजीहरू छन् तपाईँको पिसहरू क्रिएट गर्ने तपाईँको डिसआर्म गरेर हुन्छ कि तपाईँको सिन्सपायर गरेर हुन्छ कि होइन त्यस हाम्रो चाहिँ डब्लुडब्लुले चाहिँ तपाईँको चाहिँ जुन इमोसनल लिटरेसीको चाहिँ तपाईँको थ्रुबाट चाहिँ पिस चाहिँ सस्टेनेबल पीस चाहिँ तपाईँको ल्याउन सकिन्छ र यो एउटा चाहिँ हामीले हेर्दाखेरि चाहिँ लास्ट इयरकोमा तपाईँ पेपरमा गर्दाखेरि नि एकदम राम्रो पेपरहरू चाहिँ समावेश भएका थिए तपाईँको होइन जस्तै यहाँले त्यो हेर्न सक्नुहुन्छ जस्तै हाम्रो अब तपाईँ क्याम्ब्रिजबाट क्याम्ब्रिज स्कलर पब्लिसिङबाट यो यो चाहिँ हामी निकाले छौँ पा यो भलोम है जस्तै पनि हाम्रो काम भइरहेको छ तपाईँको जस्तै अब सातौँ तपाईँको चाहिँ यो सातौँ चाहिँ हामी अमेरिकाबाट निकाल्ने भन्ने कुराहरू भइरहेको छ त्यहाँको विभिन्न प्र त्यहाँको पब्लिसरले चाहिँ हामीलाई चाहिँ तपाईँ कन्सपेन्सहरू गरिरहनु भएको छ हाम्रो यो तपाईँहरूको यो काम चाहिँ हामी हामीलाई पब्लिस गरिदिन्छु भनेर उहाँले भनिरहनु भएको छ होइन भनेपछि देश विदेशबाट यो पिस साइकोलोजी अथवा पिस शान्ति फैलाउनको लागि र शान्ति फैलाउन लागि इमोसनल इन्टेलिजेन्सका कुराहरू विदाउट एङ्गरका कुराहरू र मानवीय संवेदनामा काम गर्ने कुराहरू चाहिँ भइरहेका छन् हजुर तपाईँको जस्तै अब अहिले हाम्रो जस्तै अब डक्टर डिन भ्यान लिउ भ्यान है हि इज अबाउट तपाईँको एट्टी एट्टी सेभेन इयर्स होइन नाउ हिज इज हि इज विथ हस अहिले उहाँ हामीसँग हुनुहुन्छ होइन उहाँले लाइफ विदआउट एङ्गर सम्बन्धी विभिन्न किताबहरू लेख्नुभएको छ तपाईँको पिसफुल सोसाइटी भनेर धेरै झन्डै उहाँको त तपाईँ दुई दुई दर्जन किताबहरू उहाँ लेखिसक्नु भएको छ अनि तपाईँ उहाँले चाहिँ जुन यो तपाईँको अहिले हामीले चाहिँ यो यो कुरालाई चाहिँ अहिले इन्डियाबाट पनि तपाईँको होइन यसलाई चाहिँ उहाँले चाहिँ एउटा चाहिँ यो नेसनल एसोसिएसन साइकोलोजी साइन्स इन्डिया भनीले पनि यो हाम्रो जुन लाइफ विद आउट एङ्गल जुन हामीले स्कुलहरूमा लगाइरहेको छौँ नि तपाईँको हो त्यो त्यो प्रोग्रामहरू हामी पनि चलाउँछौँ भनेर उहाँहरू आइरहनु भएको छ होइन र सम्भवतः तपाईँ उहाँहरूको चाहिँ अहिले तपाईँको यो सेप्टेम्बर सत्ताइस तारिकबाट तपाईँको उहाँहरूको प्रोग्राम हुँदैछ र यो यो जुन हाम्रो यो लाइफ विदाउट एङ्गल जुन हामीले जुन हामीले अवलम्बन गरेका छौँ नि हाम्रो यो जुन एक्टिभिटीहरू सेम एक्टिभिटी तपाईँ इन्डियामा पनि उहाँहरूले चाहिँ गर्न भइरहनु भएको छ गरिरहनु भएको छ र तपाईँको यो सत्ताइसबाट उस तपाईँहरूको जुन कन्फ्रेन्सबाट चाहिँ उहाँ त्यो सुरुवात गर्ने काम गर्दै गरिरहनु भएको छ हजुर हजुर सर भविष्यमा यस्तो कार्यक्रमहरूको बारेमा कति के के हुँदैछन् त्यो पनि अलिकति हामीलाई जानकारी दिनुहोस् न अब है अब हाम्रो अरू केही पनि छैन है डब्लब्लु को वास्तव भन्यो भने हामीले चाहिँ अब अन्तर्राष्ट्रिय सम्मेलन हामीले किन गऱ्यौँ भन्दाखेरि विभिन्न तपाईँको विभिन्न राष्ट्रबाट नेपालमा चाहिँ उहाँलाई होइन यहाँ लिएर र उहाँहरूको चाहिँ जुन उहाँहरूको नलेज स्किल होइन इन्ट्रेस्टलाई चाहिँ होइन हाम्रो छ नि न अरू अरू अरूलाई अरू जुन स्कलरहरूमा पनि ट्रान्सफर्मेसन गराउने तपाईँको जस्तै भोलि एउटा रिसर्च सेन्टर तपाईँको चाहिँ डब्लुडब्लुएले एउटा रिसर्च सेन्टरहरूमा चाहिँ यसलाई डेभलप गर्ने भनेर हामीले चाहिँ सोच राखेर काम गरिरहेका छौँ त्यसबाट यहाँले अब देखिहाल्नु भएको छ जस्तै लास्ट इयर हाम्रो जम्मा तपाईँको अठारवटा पेपर हाम्रो आएको थियो यसपालि तपाईँको एकतिसवटा पेपर हामी होइन हामी सङ्कलन गर्न सफल भयौँ र त्यसमा तपाईँको चाहिँ त्यसमा हाम्रो झन्डै तपाईँको बाइस तेइसवटा पेपर त हाम्रो हाम्रो यसमा निस्किने तपाईँको चाहिँ विभिन्न रेफ्रीहरूले विभिन्न क्रियाहरू छन् तपाईँको होइन यो पेपर त्यसै निकाल्न छ किनभने हामीले यो तपाईँ एकदम इन्डिपेन्डेन्ट हो यो कसैले यस तपाईँ कसैको फोर्समा कसैले चाहिँ दबाब दिएर हामी कसैको नि हामी यस्तो हामी पेपरहरू गर्दा पेपर आफैमा स्ट्यान्डर्ड भयो भने यो पेपर हामी पब्लिस गर्छौँ र त्यसो भएर नेपालमा चाहिँ हामीले प्रत्येक वर्ष एउटा कन्फ्रेन्स एटलिस्ट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ए एउटा एउटा एउटा काम गर्दाखेरि तपाईँको चाहिँ त्यसले धेरै कुराहरू चाहिँ त्यसले समेट्छ तपाईँको होइन त्यस कारणले गर्दाखेरि चाहिँ अब हाम्रो अर्को सबै नोभेम्बरमा चाहिँ हामीले यो सत्रको नोभेम्बरमा हामीले यो यो कन्फरेन्स अझै योभन्दा पनि राम्रो अझै तपाईँको छ नि भव्यताका साथ हामी चाहिँ सम् सं, सम्पन्न गर्नुलाई हामी लागिरहेका छौँ जस्तो तपाईँको यो पेसिफिक यो तपाईँको जस्तै के भन्छ एमइटी युनिभर्सिटी राजस्थानमा उहाँले पनि जोइन्टली गरौँ यो प्रोग्राम होइन भन्दाखेरि अब उहाँले चाहिँ हाम्रै युनिभर्सिटीमा गरौँ न इन्डियामा गरौँ भनेर हामीहरू मानिरहेका छौँ किनभने तपाईँको यो त्यो गर्दाखेरि चाहिँ हाम्रो जस्तो इन्टेलेक्चुअल प्रपर्टीहरू चाहिँ हाम्रो उता जान्छ जस्तै विदेशीहरू हामीका कन इन्डिया हाम्रो मित्र राष्ट्र भारतमा जानुपर्ने हुन्छ र त्यो उहाँहरूबाट सिक्ने कुराहरू चाहिँ हामीले केही पनि सिक्न पाउँदैनौँ त्यसबाट हामीलाई चाहिँ सायद अब जाडो अफर आए पनि हामी नेपालमै गर्न चाहिरहेका छौँ र यस यसबारेमा अझै हामी यसमा अझै कसरी चाहिँ अझै राम्रो बनाउने भन्ने लागिरहेछौँ हजुर भनेपछि भविष्यमा यस्ता कार्यक्रमहरू हुन्छन् र सर अन्त्यमा आइराख्दा चाहिँ तपाईँ डब्लुडब्लुए संस्थामा आबद्ध हुनुहुन्छ रिस रहित समाज बनाउन चाहिँ के गर्नुपर्छ तपाईँको वास्तवमा हाम्रो डक्टर डिनले पनि त्यही भन्नुहुन्छ मेन तपाईँको होइन हाम्रो हेर्दाखेरि चाहिँ ह्युमेन बिइङ होइन हाम्रो चाहिँ अहिले हाम्रो सोसाइटीमा सबै सबभन्दा ठुलो कुरो भनेको रिस रुट कज भनेको नै तपाईँको छ नि रिस हो तपाईँ एङ्गर हो होइन तपाईँ ब्याकग्राउन्ड एङ्गर हो तपाईँ जब तपाईँको यो एङ्गरबाट एङ्गर सुरु हुन्छ होइन त्यो एङ्गर सुरु भएपछि तपाईँको हरेक तपाईँको छ नि हरेक कुराहरू तपाईँको उसका छ नि जो अरू बढ्दै जाने हुन्छ तपाईँको एग्रेसिभ हुने होइन त्यो कारण चाहिँ तपाईँ एङ्गर हो र हामीले एङ्गरलाई चाहिँ हामीले चाहिँ यसलाई एब्सुटली यसलाई यसलाई तपाईँको चाहिँ हटाउन सक्ने कुरा होइन यो यसलाई हामीले मिनिमाइज गर्ने हो तपाईँको होइन मान्छेलाई सचेत गराउने हो यो एउटा अवेरनेस प्रोग्राम हो तपाईँको होइन किनभने एङ्गरै तपाईँ भएन भने तपाईँको चाहिँ विभिन्न खालका लेभलका एङ्गर हुन्छ कुनै एङ्गर पोजिटिभ पनि हुन्छ तपाईँको जस्तै अब त तपाईँको फादरले एउटा चाहिँ आफ्नो सनलाई तपाईँ कुनै सजेसन गर्दा एङ्ग्रिसिभ भएर गर्दाखेरि मान्छेले हेर्दाखेरि एङ्ग एङ्ग्री देखिन्छ तपाईँको तर उसले पोजिटिभली लिइरहेको हुन्छ हो त्यस कारणले गर्दाखेरि एङ्गर आफूमा तपाईँ नेगेटिभ मात्रै नलिनुहोस् तपाईँको यो पोजिटिभ पनि हुन्छ तपाईँ को होइन त्यसैले एउटा चाहिँ हाम्रो यो डब्लुडब्लुले खासै गर्ने भने एउटा चाहिँ गर्न खोजेको के भने एउटा अवेरनेस क्याम्पिङ मात्रै हो तपाईँको अरू केही पनि होइन तपाईँको किनभने यो तपाईँको के भन्छ एङ्गरले त तपाईँको अब एङ्गर भनेको त हरेकमा तपाईँ आउँछ यो यो त कुरा हो तपाईँको होइन यो इनबन्ड कुरालाई कसरी मिनिमाइज गर्ने भन्ने हामीले मिनिमाइज गर्ने मात्रै कुरा हो त्यसले गर्दा एङ्गरलाई चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ हामीले भनौँ न विभिन्न किताबहरू हामीले जुन गरिरहेको छौँ हामीले दिइरहेको छौँ होइन यो इमोसनल इन्टेलिजेन्स इमोसनल भित्रै अलि पार्ट हुन्थ्यो कुराहरू होइन जस्तै फियर भयो तपाईँ एङ्गर आइज द एङ्गर इज सिमिलर टु द फियर होइन यो फियर तपाईँ जस्तै तपाईँ भनौँ न अहिले बाटोमा हिँडिरहेको हुन्छौँ तपाईँको एउटा कु को चाहिँ हामीलाई एट्याक गर्न किनभने ऊ फियर भएको कारणले गर्दा हो एङ्ग्री भएको कारणले गर्दा ऊ आफू स्केप आफूलाई एउटा चाहिँ आफू स्केप हुनलाई आफू चाहिँ सेफ हुनलाई उसले चाहिँ हामीलाई एट्याक गर्ने हो क्या हो हो त्यस कारणले गर्दा एङ्गरलाई चाहिँ तपाईँको एङ्गल एङ्गल रहित संसार भनेर हामीले एउटा चाहिँ यो एउटा हाम्रो परिकल्पना हो तपाईँको होइन यो यो अब कतिको सार्थक हुन्छ होइन यसलाई यो स्वार्थकरणलाई चाहिँ हामीले चाहिँ तपाईँको काम गर्दै अगाडि बढ्दै जानुपर्छ र हामीले गर्दा हामीले नयाँ पिँढीलाई हस्तान्तरण गर्नुपर्छ उहाँहरूलाई सिकाउनुपर्छ तपाईँको होइन त्यस यो ट्रान्सफर्मेसन हुँदै गयो तपाईँको छ नि क्याम्पिङ बढ्दै गयो भने तपाईँको एक दिन तपाईँको न यो छ नि एङ्गरलेस छ नि सोसाइटी नहोला भन्न सकिँदैन एकदमै जरुरी छ र हामीले सबैजनाले मिल्यौँ भने मात्र त्यसलाई ब्यालेन्स अथवा मिनिमाइज गर्न सक्छौँ सर uh, आजको कार्यक्रमको लागि धेरै धेरै शुभकामना र बधाई दिँदै अन्त्यमा के भन्न चाहनुहुन्छ अहिले कृपाजी तपाईँले जुन यो जुन <laughs> तपाईँ यसमा यो क्याम्पिङमा लाग्नु भएको छ होइन यु आर अल्सो वान अफ द होइन तपाईँको पार्टिसिपेन्ट्स होइन नट ओन्ली यु आर अ जर्नलिस्ट होइन तपाईँले आज जुन यो जुन आज गरिदिनु भयो तपाईँको यो हाम्रो कार्यक्रममा जुन समेट दिनुभयो त्यसको लागि होइन हाम्रो डब्लुएमले सहित तपाईँको र म एउटा व्यक्तिगत तर्फबाट नै तपाईँलाई म धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो देशमर्दन बस्नेत वर्ल्ड विदाउट का संस्थापक अध्यक्ष र आज हामीले कुरा गरिरहेका सम्मेलनका आयोजक कार्यक्रमको बारेमा जानकारी गरिदिनु भएकोमा उहाँलाई धन्यवाद आज भने हामी को बारेमा चर्चा गरिराखेका छौँ मलाई सम्मेलनमा कस्ता कस्ता खोज समावेश गरिएको थियो र मनोविज्ञानमा आधारित ती खोजका नतिजा के निस्केछन् त आफ्नो खोज प्रस्तुत गर्न आउनुभएका एकतिस जनाले आफ्नो खोज प्रस्तुत गर्नुभएको थियो नौ बजे सुरु भएको कार्यक्रम साँझ पाँच बजेसम्म सातवटा विभिन्न खण्डमा बाँडिएको थियो र हरेक खोजकर्तालाई आफ्नो रिसर्च प्रस्तुत गर्न दस मिनट पनि दिइएको थियो म सँगै सम्मेलनमा उपस्थित भएकी साथी अलिसा अधिकारीसँग मसँगै सम्मेलनमा उपस्थित भएकी अलिसा अधिकारीसँग यो सम्मेलनको विभिन्न खण्ड र त्यसमा प्रस्तुत भएका रिसर्च अर्थात् अध्ययनको बारेमा कुराकानी गरेको छु कार्यक्रमको यो भागमा चाहिँ हामी कस्ता कस्ता अध्ययनहरू प्रस्तुत भएका थिए भन्ने विषयमा चर्चा गर्दैछौँ त्यसका लागि हामीसँग साथी अलिसान् स्वागत छ अलिसालाई हाम्रो कार्यक्रममा धन्यवाद कृपा अलिसा तिमी समग्रमा सबै नै खण्डका अध्ययनहरूमा समावेश थियौ पहिलो अध्ययनमा चाहिँ के के अध्ययनहरू अथवा के के रिसर्चहरू समावेश थिए त्यसको बारेमा अलिकति जानकारी देऊ न पहिलो खण्डमा चाहिँ भन्नुपर्दा कृपा मनोविज्ञान र संस्कृतिको बारेमा चाहिँ छलफल गरिएको थियो विभिन्न अध्ययनहरू प्रस्तुत भएका थिए र सबैभन्दा सुरुमा चाहिँ इन्डिजिनियस साइकोलोजी अथवा भनौँ जातीय मनोविज्ञानको बारेमा चाहिँ अध्ययन प्रस्तुत गरिएको थियो उक्त अध्ययनमा चाहिँ शान्ति खुसी र साइकोलोजिकल वेलबिङलाई चाहिँ कसरी संसारभरि नै सस्टेन गर्न सकिन्छ भन्ने बारेमा अध्ययन प्रस्तुत भएको थियो त्यसै गरी अर्को अध्ययन रहेको थियो सांस्कृतिक सद्भावलाई चाहिँ कसरी स्थापना गर्ने भन्ने सम्बन्धमा अर्को अध्ययन रहेको थियो सांस्कृतिक सद्भाव चाहिँ कसरी स्थापना गर्ने भन्ने सम्बन्धमा जसमा चाहिँ जातीय संस्कृतिलाई हामीले हेरेर अथवा भनौँ उहाँहरूको समस्या सुनेर मात्रै हामीले यसलाई बुझ्न सकिँदैन त्यस विषयमा चाहिँ छलफल गर्नुपर्ने र र उहाँहरूको अन्तर्सांस्कृतिक संवेदनशीलतालाई बुझ्नलाई चाहिँ हामीले उहाँहरूको रियालिटीलाई अब्जर्भ गर्नुपर्ने यो अध्ययनले देखाएको थियो रुद्र अर्को अध्ययन रहेको थियो रुद्र ताण्डवको विषयमा जसले चाहिँ रुद्रताण्डवलाई चाहिँ रिसा व्यक्त गर्ने कलात्मक शैलीको रूपमा कसरी मान्न सकिन्छ अथवा कसरी लिन सकिन्छ भन्ने विषयमा यसमा छलफल भएको थियो Uh, त्यसै गरी अर्को एउटा अध्ययन चाहिँ के थियो त्यो खण्डमा भन्दाखेरि uh, नेपाल इन्डिया र दक्षिण कोरियामा कच्चा नौमा अध्ययनरत विद्यार्थीहरूको अध्ययन शैलीलाई लिएर चाहिँ एउटा रिसर्च भएको थियो त्यसबाट चाहिँ के पाइएको थियो भन्दा नेपाल र कोरियाको स्टुडेन्टहरूको चाहिँ स्टडी हेबिट्सलाई चाहिँ काउन्सिलिङ दिनुपर्ने इन्डियाको तुलनामा चाहिँ नेपाल र कोरियन स्टुडेन्टहरूलाई चाहिँ परामर्श चाहिने त्यो अध्ययनले देखाएको थियो त्यस्तै अर्को एउटा रहेको अर्को अध्ययन रहेको थियो इमोसनल इन्टेलिजेन्स र बिहेभियर अफ सेकेन्डरी हेड टिचर्स भन्ने त्यसमा चाहिँ कस्तो रहेको थियो भन्दाखेरि हेड टिचरले चाहिँ हेड टिचरले चाहिँ स्कुलको टिचिङलाई र लर्निङलाई चाहिँ इम्प्रुभ गर्नलाई उहाँहरूको आफ्नो इमोसनल इन्टेलिजेन्स र बिहेभियर पनि राम्रो हुनुपर्ने चाहिँ यो अध्ययनले देखाएको थियो त्यसै गरी कृपा तिमी पनि थियौ नि दोस्रो खण्डमा त्यो कार्यक्रमको तिमीले चाहिँ के के देख्यौ त यो दोस्रो खण्डमा दोस्रो खण्डमा हामी कुरा गर्दा चाहिँ दोस्रो खण्डमा पाँचवटा पेपरहरू प्रेजेन्ट भएका थिए र ती सबै समग्र अङ्ग्रेजीमा प्रेजेन्ट भएका थिए त्यही भएर म अहिले डिस्क्राइब गर्दा पनि इंग्लिश नामै भन् बन, भन्छु पहिलो चाहिँ प्रोफेसर मुरारी प्रसाद रेग्मी कग्नेसन अफ मेनी एस्पेक्ट्स अफ एङ्गर एन्ड इट्स म्यानेजमेन्ट भनेर प्रस्तुत गर्नुभएको थियो र त्यस्तै अर्को चाहिँ युक्रेनियन मेडिकल एकाडेमीबाट आउनुभएका एकजना अर्को प्रोफेसरले साइकोलोजिकल एन्ड अग स्ट्रेस क्यारेक्टरिस्टिक्स पेसेन्ट विथ करेनरी हार्ट डिजिज भनेर प्रस्तुत गर्नुभएको थियो उहाँले चाहिँ करेनरी हार्ट डिजिज यानि कि मा जब मुटुको रोग लाग्छ त्यो बेलामा साइकोलोजिकल स्ट्रेस चाहिँ कस्तो हुँदो रहेछ त र तिनीहरूको क्यारेक्टरिस्टिक खे के के हुँदो रहेछन् भनेर रहे रहे आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो र त्यस्तै अर्को अध्ययनमा चाहिँ लेक्चरर सन्देश ढकाल हाम्रो त्रिभुवन युनिभर्सिटीको उहाँले चाहिँ इमोसनल मच्योरिटी एन्ड एकाडेमिक स्ट्रेस अमङ ब्याचलर्स लेभल स्टुडेन्ट भनेर अर्को एउटा पेपर प्रस्तुत गर्नुभएको थियो र त्यसपछिको पेपर चाहिँ स्टडी अफ गिल्ट एन्ड सेम इमोसनल रेगुलेसन एन्ड डिप्रेसन अमङ युथ्स भनेर एकजना इन्डियन पन्जाब युनिभर्सिटीका एकजना इन्डियन एसिस्टेन्ट प्रोफेसर रोशनलाल दैयाले प्रस्तुत गर्नुभएको थियो यी चाहिँ समग्रमा प्रस्तुत भएका दोस्रो खण्डका रिसर्चरहरू थिए अब त्यस्तै अलिसा अब तेस्रो खण्डको बारेमा तिमीले भनिदिऊ तेस्रो खण्डको गौ कुरा गर्नुपर्दा चाहिँ कृपा अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट अफ बिहेभियर भन्ने यो सेसन रहेको थियो होइन यसमा चाहिँ युएस युएसबाट आउनुभएको एकजना प्रेजेन्टर आर्ट रेजोले चाहिँ क्वान्टिटेटिभ स्टडी रिलेसनसिप अफ प्रोजेक्ट आउटकम्स एन्ड इमोशनल इन्टेलिजेन्स इन हाई टेक इन्डस्ट्री फ्रम डाइभर्सिटी पर्सपेक्टिभ भन्ने विषयमा चाहिँ आफ्नो पेपर प्रेजेन्ट गर्नुभएको थियो त्यस्तै अर्को रहनुभएको थियो हर्ष खण्डेलवाल वनस्थली युनिभर्सिटी इन्डियाबाट उहाँले चाहिँ रोल अफ इमोसनल इन्टेलिजेन्स ट्रेनिङ थ्रु एनएरएस डान्स थेरापी अन्ड इमोसनल इन्टेलिजेन्स अफ एरोलेसन भन्ने बारेमा चाहिँ पेपर प्रेजेन्ट गर्नुभएको थियो त्यस्तै अर्को हुनुहुन्थ्यो खगेन्द्र प्रसाद सुमेदी उहाँ चाहिँ हाम्रो पेसिफिक युनिभर्सिटी इन्डियाबाट पिएचडी गरेर आउनुभएको थियो र उहाँले चाहिँ पर्सनल ट्रेड्स अ कम्पे कम्पेरिटिभ स्टडी अफ अफिसर एन्ड नन अफिसर लेभल इम्प्लोइज अफ नेपालबारेमा चाहिँ आफ्नो पेपर प्रेजेन्ट गर्नुभएको थियो त्यसै गरी अर्को स्टडी रहेको थियो शाह साहब राम कुमावत वहाँ पनि इन्डियाबाटै हुनुहुन्थ्यो र उहाँले चाहिँ स्टडी अफ इमोसनल इन्टेलिजेन्स एन्ड और अर्गनाइजनल बिहेभियर अफ टिचर्स अफ हरियाणा स्टेट भन्ने विषयमा चाहिँ आफ्नो पेपर प्रेजेन्ट गर्नुभएको थियो अब त्यस्तै चौथो खण्डमा चाहिँ इमोसनल इन्टेलिजेन्स र एजुकेसनको बारेमा रहेर र त्यसलाई बेस मानेर रिसर्चहरू प्रस्तुत भएका थिए त्यस्तै त्यसमा पनि चारवटा रिसर्चहरू प्रस्तुत भएका थिए जसमा इमोसनल इन्टेलिजेन्स फर सस्टेनेबल लाइफ चोइसेस इन ट्रान्जिसनल प्रोसेस भनेर एसिस्टेन्ट प्रोफेसर म्याग म्याथ्यु हबरले अस्ट्रियाबाट आउनुभएको थियो उहाँले प्रस्तुत गर्नुभएको थियो र त्यस्तै अर्को चाहिँ इमोसनल इन्टेलिजेन्स एन्ड ट्रान्सफर्मेटिभ लिडरसिप ट्रान्सलेसन इन्टु वर्क सेटिङ बाई स्कुल प्रिन्सिपल्स भनेर पिएचडी स्कलर वासुप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो र त्यस्तै अर्को चाहिँ अनु घुर्तेलले करिकुलम एन्ड लेबर मार्केट सिज इन नेपाल अन्डरस्ट्यान्डिङ हाउ द ग्रेजुएट पर्सिभ भनेर प्रस्तुत गर्नुभएको थियो त्यस्तै अर्को चाहिँ लर्निङ पोजिटिभ बिहेभियर रेस्पोन्सेस भनेर हाम्रो डिन भ्यान लेभन वर्ल्ड इन्मोसनल लिटरेसी लिगका एकजना व्यक्तिले प्रस्तुत गर्नुभएको थियो यी चाहिँ समग्रमा चौथो सेसनमा प्रस्तुत भएका प्रेजेन्टर्स हुनुहुन्थ्यो um, त्यसै गरी अर्को सेसन रहेको थियो कि प बुद्धिज्म र पिस यो चाहिँ एकदमै इन्ट्रेस्टिङ सेसन लाग्यो मलाई पनि आ, आ, यो सेसनमा चाहिँ के भएको थियो भन्दाखेरि अनुप श्रेष्ठाचार्य हाम्रो लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीको सरले चाहिँ बुद्धिस्ट फिलोसफी एन्ड इमोशनल ट्रान्सफर्मेसन फर वर्ल्ड को बारेमा चाहिँ उहाँले डिस्क्राइब गर्नुभएको थियो होइन उहाँको कन्क्लुजनमा चाहिँ के थियो भन्दाखेरि चाहिँ बुद्धिस्ट फिलोसफीमा रहेको यो अध्ययनहरू जुन छ त्यसभित्र रहेर रहे, इमोसनल इन्टेलिजेन्सहरूको जुन कुराहरू आएको थियो यसले चाहिँ एकदमै वर्ल्ड पिसलाई चाहिँ प्रमोट गर्न हेल्प गर्ने कुराहरू चाहिँ उहाँले आफ्नो स्टडीबाट चाहिँ देखाउनु भएको थियो त्यस्तै अर्को थियो ग्लोबल पिस एन्ड सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट यो चाहिँ इन्डियाबाट आउनुभएको प्रोफेसर कमानी के केले प्रस्तुत गर्नुभएको थियो त्यस्तै अर्को रहेको थियो फाइनेन्सिङ प्रोस्पेक्ट्स अफ पिस इन्ड हायर एजुकेसन जुन चाहिँ अम्बिका एमजे जोशी नेपालको एकजना वरिष्ठ पी के अरे नेपालको पिएचडी क्यान्डिडेटले गर्नुभएको थियो स्कुल लेभलदेखि नै हामीले चाहिँ यो पिस एजुकेसनलाई चाहिँ हाम्रो करिकुलममा हाल्नुपर्ने कुराहरू उहाँले भन्नुभएको थियो करिकुलममा इन्क्लुड हुनुपर्ने कुरा गर्नुभएको थियो Ah. त्यस्तै अर्को थियो फर्मर एम्बासिडर अफ जापान मिस्टर विष्णुहरि नेपालले चाहिँ द बुद्ध इज लाइट अफ युनिभर्स भनेर चाहिँ हाम्रो फर्मर एम्बासिडर अफ जापान मिस्टर विष्णुहरि नेपालले चाहिँ भन्नुभएको थियो यो उहाँको अध्ययनमा चाहिँ के भनिएको थियो भन्दाखेरि चाहिँ विभिन्न विषयहरू इन्क्लुड गरिएको थियो जसबाट चाहिँ बुद्धलाई लाइट अफ युनिभर्स भनेर चाहिँ घोषणा गरिनुपर्छ भन्ने विषयमा चाहिँ छलफल भएको थियो र अन्तिम पेपर रहेको थियो यो सेसनको चाहिँ पोलिटिकल बिहेभियर एन्ड लिडरसिप फर सस्टेनेबल पिस इन नेपाल यो प्रेजेन्ट गर्नुभएको थियो मिस्टर पूर्णबहादुर कार्की जो चाहिँ र एउटा अर्को खण्डमा चाहिँ इमोसनल इन्टेलिजेन्स माइन्डफुलनेस वेलबिङ ह्युमन रिसोर्स को बारेमा अध्ययनहरू प्रस्तुत भएका थिए त्यसमा चाहिँ पहिलो अध्ययन रोल अफ इमोसनल इन्टेलिजेन्स इन पर्फमेन्स म्यानेजमेन्ट स्ट्राटेजिज अफ डिस्ट्रिक्ट कर्परेटिभ ब्याङ्क इन केरला भनेर एकजना इन्डियाबाट आउनुभएको अध्ययनकर्ताले अध्ययन प्रस्तुत गर्नुभएको थियो र त्यस्तै अर्को चाहिँ स्ट्राटेजिक क्यारेक्टरिस्टिक्स अफ ह्युमन रिसोर्स डेभलपमेन्ट प्र्याक्टिसेस इन नेपाल भनेर अर्को अध्ययन एसिस्टेन्ट प्रोफेसर स्थापितले प्रस्तुत गर्नुभएको थियो त्यस्तै अर्को अध्ययन चाहिँ कन्सेप्चुअल लिंक बिट्विन त्यस्तै अर्को अध्ययन चाहिँ कन्सेप्चुल लिङ्क बिटवन इमोसनल इन्टेलिजेन्स कग्नेटिभ स्किल्स एन्ड टेक्निकल स्किल्स इन रिलेसन विथ लिडरसिप इफेक्टिभनेस भनेर जीवन खड्काजीले प्रस्तुत गर्नुभएको थियो त्यस्तै अर्को एउटा अध्ययन चाहिँ इमोसनल इन्टेलिजेन्स एजुकेसन सिस्टम एन्ड निड फर चिल्ड्रेन इन प्रेजेन्ट कन्टेक्स भनेर एसिस्टेन्ट प्रोफेसर स्मृति किरण साइमन्स पिएचडी रमान युनिभर्सिटी इन्डिया उहाँले प्रस्तुत गर्नुभएको थियो र त्यो खण्डमा अन्तिम प्रेजेन्टेसन चाहिँ डाइभर्सिटी डायलग्स इन हायर एजुकेसन भनेर प्रोफेसर करेन्डले ङले जो चाहिँ अमेरिकाबाट आउनु भएको थियो उहाँले प्रस्तुत गर्नुभएको थियो यी त भए प्रस्तुत भएका अध्ययनहरूको विषयमा छोटो मात्र जानकारी अब अन्त्यमा अलिसा तिमीले चाहिँ समग्रमै रिसर्चबाट चाहिँ के सिक्यौ अथवा के लिएर तिमी घर जाँदैछौ आज यहाँ भएको रिसर्चहरू र यो जति पनि हामीले अध्ययनहरूको बारेमा थाहा पायौँ यसबाट चाहिँ के लाग्यो भन्दाखेरि अझै पनि नेपालमा धेरै कुरामा अध्ययन गर्न बाँकी रहेछ इन्टरनेसनल रिसर्च पनि हामीले देख्यौँ र नेपालमा भएको रिसर्चहरू पनि देख्यौँ यसबाट चाहिँ अझै पनि रिसर्च चाहिन्छ कि र यस्तो प्रोग्रामहरू चाहिँ भइराख्नुपर्छ ताकि हामी जस्तो अथवा जो पनि साइकोलोजीमा रिलेटेड व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अझै डेभलपमेन्टको लागि चाहिँ ठाउँ मिलोस् एउटा प्लेटफर्म मिलोस् <laughs> अब एकतिसवटा रिसर्च पेपरहरू आएका थिए भनेर हामीलाई आयोजकले भन्नुभयो र आज हामीले धेरै नै रिसर्च पेपरहरू पनि आज हामी आफै समावेश भयौँ त्यसको प्रस्तुतिमा र यो हेरिराख्दा चाहिँ रिसर्चेसहरू यति विश्वबाट नेपालमा प्रेजेन्ट गर्न आउनु भएको छ यो फाइदा भनेको हामीलाई हो र हामीले जति धेरै रिसर्च गर्यो जति धेरै अध्ययन गर्यो जति धेरै खोज गऱ्यो सायद मानसिक स्वास्थ्य र मनोविज्ञानका पाटाहरूमा अझै धेरै हामीले विकास गर्न सकिन्छ भनेर आजको कार्यक्रमले प्रष्ट पार् पार्छ सायद यति भन्दै अलिसालाई उसको समयको लागि र यो सबै प्रस्तुतिहरूको बारेमा छोटकरीमा हामीलाई जानकारी दिनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कृपा धन्यवाद अलिसा सम्मेलनमा प्रस्तुत अध्ययन र तिनबाट निस्केका निष्कर्षले मनोविज्ञान र मानवीय संवेदनामा अझै धेरै जानकारी लिन टेवा पुर्यायो होला भन्ने आशा गर्दछु कार्यक्रममा अरू सामग्री लिएर उपस्थित हुने नै छौँ उज्यालो सुन्दै गर्नुहोला ज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ सुजन वायु प्रदूषणका असर के के हुन सक्छ वायु प्रदूषणका असर त भयाव पो हुन्छ कृपा प्रदूषित वायुमा बस्यो भने विभिन्न शारीरिक लक्षण जस्तै आत्मा श्वास सम्बन्धी जटिलता र मुटु र फोक्समा दीर्घकालीन समस्या देखा पर्छन् अब यो दिनदिनै हामी हिँड्ने बाटोमा पनि कति धुवाधुलो छ यसले पनि हामीलाई कति समस्या पार्छौ त्यो त हामी आफै भुक्तभोगी छौँ नि तिमीले ठिक भन्यो सुझन तर तिमीलाई थाहा छ वायु प्रदूषणले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि हानी गर्न सक्छ नि यसरी त हामी कहिले सोध्छौँ र जर्मनीको बाबरिया भन्ने स्थानमा बाइस जना महिलामा मात्र एउटा अध्ययन भएको थियो जसमा दुई महिनासम्म हरेक दिन उनीहरू कति प्रदूषित वायुमा काम गर्छन् र हरेक दिन उनीहरूमा आउने मानसिक समस्या जस्तै तनाव परिवर्तित मुड चिडचिरापन अध्ययन गरिएको थियो र दुई महिनापछि त्यो हरेक दिनको रिपोर्ट अध्ययन गर्दा जो महिला बढी प्रदूषित ठाउँमा काम गर्थे तिनमा बढी मानसिक अवस्थामा परिवर्तन आएको पाइयो अरू महिला भन्दा उनीहरूमा बड़ी चिटिरापन रीस तनाव थियो देखिए अरुण अध्ययन वृद्धा महिला जो धरें प्रदूषण में एक्सपोज होने ग उन्हीं छिट बुटली आयोग और साथ साथ ही सोचने शक्ति रक्ति में गिरावट आयोग पाइ त्यस्तै अर्को रोचक अध्ययन ओहायो स्टेट युनिभर्सिटीमा दुई हजार दसमा भएको थियो त्यस अध्ययनमा अध्ययनकर्ताले मुसामा अध्ययन गरेका थिए र हरेक दिन ती मुसालाई प्रदूषित वायुमा राखिएको थियो र केही समयपछि फेरि ती मुसाको दिमागी भागलाई अध्ययन गर्दा तिनमा हिपो भन्ने एउटा भागको बनौटमै परिवर्तन देखिएको थियो जस पश्चात अध्ययनकर्ताहरूले वायु प्रदूषणले मानसिक स्वास्थ्य मात्र नभई दिमागी बनौटमा नै परिवर्तन ल्याउन सक्छ भनेर निष्कर्ष निकालेका थिए साथीहरूलाई यहाँ के जानकारी गराउँ भने हिप्पो क्याम्पस भनेको दिमागको त्यो पाटो हो जसले हाम्रो स्मृतिहरू बनाउन मद्दत गर्छ त्यसैले अर्को पटक यदि तपाईँ वायु प्रदूषित गराइराख्दै हुनुहुन्छ भने सोच्नुहोला के तपाईँले आफ्नो दिमाग र मानसिक स्वास्थ्यमा असर त गराइराख्नु भएको छैन ख्याल गर्नुहोला त्यहाँ पारी देखिएको धुवा र तुवालोले तपाईँको वातावरण मात्र होइन तपाईँको दिमागमा पनि नमेटिने छाप पार्न सक्छ यी अध्ययनहरूबाट के नै हामीले पहिलो खण्डमा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइरहेका विभिन्न व्यक्तिले मानवीय संवेदनालाई लिएर प्रस्तुत गरेका अध्ययनको कुरा गर्यो दोस्रो खण्डमा अध्ययनले ल्याएको प्रदूषण र मानसिक स्वास्थ्य सम्बन्धित निचोड प्रस्तुत गर्यौं हो नि हरेक नयाँ नयाँ कुरा पहिला एकदमै जरुरी छ र मानसिक स्वास्थ्य र मनोविज्ञानमा काम गर्न चाहन्छौँ भने निजी सरकारी व्यक्तिगत तर्फबाट अध्ययन हुन एकदमै जरुरी छ अब हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा आएका छौँ आजको टिप हामीलाई जमुना सङ्ग्रहलाले दिनुहुन्छ आशा छ तपाईँलाई हाम्रो साइक विज्ञान टिपले पक्कै पनि मद्दत गर्छ सा। क्लिनिकल साइकोलोजिस्ट जमुना सङ्ग्रहलाबाट आजको साइक विज्ञान टिप सुनाउन त है टिप्स भन्दा पनि आज म तपाईँहरूलाई काम लाग्ने सानो एउटा रिल्याक्सेसन टेक्निक चाहिँ नि बताउन गइरहेको छु र कृपाजी तपाईँ पनि गर्नुहोस् है आर, <laughs> आ, यो चाहिँ नि इमेजिनरी रिल्याक्सेसन टेक्निक हो हामीले धेरै किसिमको रिल्याक्सेसन टेक्निकहरू गर्छौँ यस एउटामा जस्तै यो ड्राइफ्राङबाट रे सास फेर्ने होइन त्यो चाहिँ अघिल्लो सेसनमा भइसक्यो त्यस्तै जेपिएमआर भन्ने छ एउटा ज्याकबसन्स प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन त्यो अलि लामो सेसनमा आवश्यकता पर्छ त्यसको अब यो एउटा इमेजिनरी जुन छ चा, हामी चाहिँ कुनै ठाउँमा अलिक एकान्त ठाउँमा बसेर अथवा पल्टेर गर्न सक्ने यसको सानो अभ्यास तपाईँ आफुलाई अलिकति सजिलोसँग सजिलो, सजिलो पोजिसनमा राख्नुहोस् कुर्चीमा भए पनि हुन्छ अथवा बेडमा भए पनि हुन्छ सोफामा भए पनि हुन्छ तपाईँ आफ्नो शरीरलाई खुकुलो पारेर बस्नुहोस् आँखा बन्द गर्नुहोस् सजिलोसँग सास फेर्नुहोस् र आफ्नो ध्यानलाई श्वास केन्द्रित गर्नुहोस् आफ्नो हात को पोजिसनलाई याद गर्नुहोस् त्यस्तै तपाईँको ढाड र खुट्टाको पोजिसनलाई अनुभव गर्नुहोस् अब तपाईँ आफूलाई कल्पनामा लैजानुस् तपाईँ आफूलाई यस्तो ठाउँमा लैजानुस् यस्तो ठाउँको कल्पना, कल्पना गर्नुहोस् जुन ठाउँमा जाँदाखेरि तपाईँलाई शान्ति मिल्छ तपाईँको मन शान्त हुन्छ कल्पना गरौँ तपाईँ एउटा पोखरीको छेउमा हुनुहुन्छ पोखरीको नीलो पानी हेर्नुहोस् र त्यो शान्त पानी हेरेर आफ्नो मनलाई शान्त भएको अनुभव गर्नुहोस् त्यो पोखरीको वरिपरि हरियो रुखहरू भएको कल्पना गर्नुहोस् र त्यो रुख हरियो रुखको पातहरू हावाको मन्दगतिसँगै बिस्तारै हल्लिएको कल्पना गर्नुहोस् बिस्तारै तपाईँको ध्यान त्यो रुखमा छिरबिर छिरबिर गर्दै उडिराखेको चराहरूतिर लैजानुस् र त्यसको आनन्द लिनुहोस् पोखरीको वरिपरि शान्त छ वातावरण र मन्द मन्द शीतल हावा बहिरहेको छ र तपाईँको मन आनन्दित भएको छ त्यसको शान्त वातावरणले तपाईँको मनलाई पनि शान्त तुलाइरहेको अनुभव गर्नुहोस् र केही समय यस अनुभूतिलाई कायम राख्नुहोस् अब बिस्तारै तपाईँ आफ्नो हातको औँलाहरू चलाउनुहोस् खुट्टाको औँला चलाउनुहोस् र बिस्तारै आँखा खोल्नुहोस् र सजिलोसम्म सजिलो पोजिसनमा बस्नुहोस् अहिले तपाईँको मन शांत भर में ताजापन धन्यवाद क्लिनिकल साइकोलोजिस्ट जमुना संग्रहलाई अब हम कार्यक्रम को अंतिम में आई सकता छोड़ तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेला पनि टिपाउन सक्नुहुन्छ हामी महिनाको दुईवटा शनिबार एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौ र आउने कार्यक्रममा हामीसँग एकजना विज्ञ आउनुहुनेछ मानसिक स्वास्थ्य सम्बन्धी समस्या छन् भने हामीलाई पत्रचार गर्नुहोला र मनोविज्ञान सम्बन्धी कुनै पनि जानकारी लिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो कार्यक्रम उज्यालो साइक विज्ञानको वेबसाइट विज्ञान डट कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा आज साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ इन्टरनेसनल कन्फरेन्स अन ग्लोबल पिस एण्ड इमोसनल इन्टेलिजेन्स फर एजुकेसन कल्चरल डाइभर्सिटी हार्मोनी एन्ड बिहेभियरल म्यानेजमेन्ट नामक सम्मेलनमा प्रस्तुत गरेका मानवीय संवेदना मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धित अध्ययनहरू प्रस्तुत गर्यो साथे ले सकने मानसिक को बारे मां चर्चा र साइक क्लिनिकल जमुना सेष अर्क शनिवार मनोविज्ञान स्वास्थ्य संबंधी रोचक सामग्री लिया